नमस्कार अनि शुभ प्रभात यो हो दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी र शुभ बिहानीको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रुजन अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खला लिएर हामी हरेक दिन बिहान ठिक यसै समयमा आउने गर्छौँ र कार्यक्रममा रहेर रह तपाईँलाई विविध जानकारीहरू दिने गर्छौँ जस अन्तर्गत आजको तिथिमिति पञ्चाङ्ग त्यस्तै गरी तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ आजको राशिफल त्यस्तै गरी रेडियो अर्पण एक सय आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् सोको बारेमा जानकारी र आफन्तलेन्मदिनका शुभकामनाहरूको श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्सको साथमा इन्टरनेट अनलाइन गरेर शुभ बिहानिको सुरुवात गरौँ आजको तिथिमितिबाट आज मिति विक्रम सम्बन्ध दुई हजार सत्तरी साल जेठ महिनाको 30 गते बिहिबार तदनुसार दुई 2013 जुन 13 तारिक वैशाख शुक्ल पक्ष पञ्चमी तिथि भोलि बिहान पाँच बजेर एक मिनट उपरान्त षष्ठी तिथि तृष् नक्षत्र बिहान पाँच बजेर एघार मिनट उपरान्त श्लेषा नक्षत्र व्याघात युग राति नौ बजेर छब्बिस मिनट उपरान्त हर्षण योग करुणा करुण आनन्दि योगमा शुभ योग, योग र चन्द्रमा कर्कट राशिमा शुभ बेला बिहान छ बजेर चालिस मिनटसम्म यो त भयो आजको मिति र भने कार्यक्रममा प्रस्तुत गर्छौँ तपाईँको आजको दिन के कस्तो रहेको छ त राशिफलले के कसरी देखाएको छ तपाईँको आजको दिनलाई अबको क्रममा हामी प्रस्तुत गर्छौँ आजको राशिफल शि मेष राशि होने तशेषकर आपने अप्रिय घटना घटना सकने खाले समय रहखि तस्ते कसैला विश्वास नगर्द तज तक चिंता बढ़ने खाले समय भी राशी, राशी हुने तपाईँलाई आज के राहत मिल्ने खालको समय रहेको छ त्यस्तै गरी अप्रिय समाचारले गर्दा मन अलिक खिन्न हुन सक्छ आज र आजको दिन बितेपछि हुने तपाईँलाई आज विशेष गरी के गरौँ के नगरौँ भन्ने दुमन हुने खालको समय रहेको देखिन्छ त्यस्तै गरी सामाजिक कामको दायित्व बहन गर्नुपर्नेछ तपाईँले आज विचार गर्नुहोला कर्कट राशि कर्कट राशि होने तज विशेषकरी ध्यान जाने खाल समय र पद प्रतिष्ठामा भने कमी आउने साज र काम में कई समस्या भी आन सभी सिंह राशि हुने तपाईँको लागि आजको योजना सफल हुने खालको समय रहेको छ त्यस्तै गरी अचानक हुने कामबाट अलि बढी प्रगति हुने खालको समय रहेको आज र परिवारजनबाट पनि राम्रो कन्या राशि हुने तपाईँको आज धार्मिक तथा माङ्गलिक काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ त्यस्तै गरी दान पुण्यको लागि उपयुक्त समय पनि मान्न सकिन्छ तपाईँको लागि तुला राशि हुने तपाईँलाई विशेष गरी आज पढाइ लेखाइमा महत्त्व दिने बेला आएको छ त्यस्तै गरी पत्र पत्रिकाको सम्पादन प्रकाशनको काममा जिम्मा लिनुभयो भने तपाईँलाई आज एकदमै लाभ मिल्नेछ विपरीत लिङ्गीप्रति माया मोह बढ्ने छ आज पुरानै गरिराख्नु भएको कामलाई तपाईँले निरन्तरता दिनुभयो भने निकै नै राम्रो हुनेछ धनुशि हुने तपाईँलाई आज केही सहयोग मिल्नेछ आफन्तहरूबाट तैपनि नराम्रो समाचार सुन्नुपर्दा मनमा नराम्रो असर पर्नेछ र तपाईँलाई आजको दिन विशेष गरी कष्टकर्ने देखिन्छ मकर राशि मकर राशि हुने तपाईँलाई आज तपाईँको कामबाट चानाको फाइदा हुने खालको समय रहेको छ त्यस्तै गरी राम्रो आर्थिक लाभ मिल्नेछ तपाईँलाई आज विचार गर्नुहोला कुम्भ राज विशेष गरी सामाजिक काममा सहभागी सा हुनुपर्ने छ र आफ्नो भन्दा अरूको काममा बढी हिँड्नु पर्ने देखिन्छ समयको ख्याल गर्नुहोला र अन्तमा मेन राशि हुने तपाईँको लागि आजको दिन निकै नै नराम्रो भन्न मिल्दैन रहे सामान्य रहेको छ सा। विरोधीहरूले पनि तपाईँको गुणगान गाउनेछन् आज र राम्रो कामको शुभारम्भ हुने खालको दिन पनि रहेको देखिन्छ यो त भयो आजको राशिफल राशिफलले जे जस्तो भने पनि तपाईँले असल कर्म गर्नुहोस् असल विचार राख्नुहोस् र सकारात्मक सोच बनाएर सधैँ अगाडि बढ्नुहोस् त्यसो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछन् कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानीमा रहेर विविध जानकारीहरू हामी तपाईँलाई दिने गर्छौँ र पालो भएको छ रेडियो अर्पण एक सय चार थप पाँच मेघहर्चबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम चाहिँ तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ जानकारी प्रस्तुत गर्ने तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ प्रविधि कक्षबाट यति बेला मलाई रिजनको साथ मिलेको छ अनि तपाईँको साथमा छु म प्रतीक्षा र शुभ बिहानी लगत्तै करिब आठ बजेसम्म तपाईँले सहकर्मी सम्झनाको साथमा नारी सरोकार सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो ट्राफिक खबरको र ट्राफिक खबर लगत्तै करिब नौ बजीसम्म तपाईँले सहकर्मी सुशीलको साथमा मेरो देश मेरो गौरव सुन्न सक्नुहुनेछ र नौ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाढी समाचार, समाचार लगत्तै नौ पन्ध्रदेखि दस बजेसम्म लोक झन्कार तपाईँले सुन्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ एघार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब बजे बजेसम्म तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी सूर्य अनि म उपस्थित हुनेछु तपाईँलाई साथ दिनको लागि र बाह्र बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाढी समाचार, समाचार लगत्तै करिब एक बजेसम्म तपाईँले ननस्टप बलिउड सुन्न सक्नुहुनेछ पुराना गीत सङ्गीत अन्तर्गत रहेर र एक बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगतै करिब दुई बजेसम्म तपाईँले अफलाइन चोइस सुन्न सक्नुहुनेछ र दुई बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगतै करिब तिन बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ र तिन बजेको पालो हो नेपाल वाणी समाचारको नेपाल पहाडी समाचार लगत्तै करिब चार बजेसम्म तपाईँले हास्य व्यङ्ग्य सुन्न सक्नुहुनेछ नवीन दाहालको साथमा र चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म तपाईँले रोजाइमा लोक भाका सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ लागि म उपस्थित हुनेछु पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजेसम्म तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र छ बजेको पालो हो नेपालबारी समाचारको र नेपालबारी समाचार लगतै छत्तिसदेखि सात बजेसम्म तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र सात बजेको पालो हो दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभ साँझको र तपाईँलाई साथ दिनको लागि सहकर्मी सूर्य आउनुहुनेछ छत्तिसदेखि आठ बजेसम्मको पालो हो साझा खबरको र साझा खबर, खबर लगत्तै आठ बजे तपाईँले नेपालबी समाचार सुन्न सक्नुहुनेछ र आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा तपाईँले सुन्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजेसम्म डियर कल्याणको साथमा मेरो कथा तपाईँले सुन्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले खुलदुली डट सुन्न सक्नुहुनेछ थाहा नै छ हामी एघार बजेदेखि भोलि बिहान चार बजेसम्म विश्राम लिन्छौँ र भोलि बिहान चार बजे पुनः धार्मिक कार्यक्रम प्रवचन मालाको साथमा तपाईँलाई भेट्नको लागि उपस्थित हुनेछौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजे सिआइएनको साझा खबर छत्तिसदेखि सात बजेसम्म बाढी बहस 7 बजे अर्पण स्थानीय समाचार र त्यस लगत्तै शुभ बिहानीको नयाँ श्रृङ्खला लिएर हामी तपाईँलाई भेट्न भोलि पुनः उपस्थित हुनेछौँ थप्लो पाँच मेगा हाउसबाट आज प्रसारण हुने कार्यक्रमका झलकहरू र भने कार्यक्रममा पालो भएको छ तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने हजुर हजुर जसको जन्मदिन परेको छ हजुर पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छौ त्यस्तै गरी तपाईँले नयाँ कामको सुरुवात गर्दै हुनुहुन्छ भने बधाई दिँदा शुभकामना र कतै जाँदै हुनुहुन्छ कुनै ठाउँको यात्रा तय गर्नु भएको छ भने तपाईँको यात्राको सफलताको पनि कामना गर्न चाहन्छौ रेडियो आज जन्मदिन परेको छ रत्नगराट निपणी बस्नुहुने राजेन्द्र कोइरालाको र राजेन्द्रलाई आज परेको जन्मदिनको अवसरमा शुभकामना दिनेहरूमा हुनुहुन्छ श्रीमती विष्णुदेवी कोइराला छोरी हुनुहुन्छ श्रेया कोइराला छोरा आगमन कोइराला सासू ससुरा हुनुहुन्छ पण्डित हरिप्रसाद आचार्य त्यस्तै गरी आचार्य भाइहरू हुनुहुन्छ वेदप्रसाद आचार्य हेमराज आचार्य साथै रेडियो अर्पण एक सय चार राजेन्द्र कोइरालालाई अध्यक्ष वेद आचार्य र सम्पूर्ण रेडियो अर्पण पन परिवारले पनि धेरै धेरै शुभकामना व्यक्त गर्दछ यिनी विविध जानकारी सँगसँगै हामी कार्यक्रमको अन्तमा पनि आइसकेका छौँ हाइथिन जेलसम्म तपाईँले शुभबिहानीको श्रृङ्खला सुनेर बसिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट गरेर विश्वको जुनसुकी कुनाबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र हैथिन जेलसम्मको प्राविधिक साथको लागि रिजल्टलाई पनि धेरै धेरै धन्यवाद दिँदै शुभ बिहानी को आज को श्रृंखला बाट मतिक्षा नमस्कार दिन यहाँ